नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा रोजाइमा लुक भाकाको अर्को एउटा रमाइलो बसाइली राजु पनि हामी तपाईँकै रोजाइमा रहेका सुमधुर लुकधुरी भाकाहरू प्रस्तुत गर्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा आज म प्रत्यक्ष तपाईँलाई थाहा नै छ रोजाइमा लग भाकाको व्यवसाय लिएर हामी हप्तामा दुई दिन तपाईँको माझमा उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार अपरान्ह चार बजेको अर्पण खबर पछि रोजाइमा लग भाकाको व्यवसाय लिएर आउने गर्छौँ आज पनि तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोकधोरी भाका भनेदेखि चाहिँ फोन गर्नुहोला आज पनि हामीले तपाईँ आउने बाटो खुल्ला गरेका छौँ शून्य यो बाटो तपाईँको लागि खुल्ला छ र रोजाइमा लुक भाकाको व्यवसायमा रहेर विशुद्ध रूपमा तपाईँको मनलाई सुने खालको तपाईँलाई धेरै मन पर्ने भाका तपाईँले रोज्न सक्नुहुनेछ तपाईँलाई नयाँ भाका मनपर्छ अथवा अलिकति पुराना पुराना भाकाहरू तपाईँ सुन्ने गर्नुहुन्छ पुराना पुराना लुक भाकाहरू सुन्न मन पराउनुहुन्छ तपाईँ जस्तो भाका चाहनुहुन्छ हामी रोजाइमा लुक भाकाको व्यवसायमा रहेर तपाईँको रोजाइमा रहेको त्यो भाका पक्कै पनि बजाउँछौँ र तपाईँलाई मनपर्ने भाका मार्फत तपाईँले एकजना व्यक्तिलाई पनि सम्झिन सक्नुहुनेछ जो तपाईँको नजिकको व्यक्ति हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँले सम्झिनुहोला र रोजाइमा भाकाको व्यवसायमा आज पनि तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस हामीले तपाईँको लागि एकदमै खुल्ला गरेका छौँ र यति बेला रोजाइमा भाकाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नुको लागि उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार दिदी कामा टिपु बोल्दै हुनुहुन्छ हजुर के भन्नुभयो रेस्ट हजुर माडीबाट भन्नुभयो है आवाज अलिकति डिस्टर्ब आइरहेछ है तपाईँको आवाज हामीले राम्रोसँग सुन्न सकिराखेका छैनौ कुन भाग सुन्न चाहनुहुन्छ तपाईँ यो संसारको रे त यो रेडियो सुन्दै गर्नु होला कसलाई न उन चाहनुहुन्छ विशेष गरी इक्जामलाई मात्रै सम्झिनुहोस् <laughs> रेडियो सुन्दै गर्नु होला है नमस्कार <laughs> को री त होइन छैन भन्दिनँ पिर दे लाकै हो मैले तिमीसित निकै नै मिठो भाका निकै नै चर्चामा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँलाई पनि यस्तै भाकाहरू सुन्न मन लागेको छ धेरै तपाईँ गुनगुनाउनुहुन्छ कुनै लुकधोरी भाका र फोन गरेर सुनिहाल्न मन लागिहाल्छ भनेदेखि चाहिँ फोन गरिहाल्नु होला शून्य छप्पन्न पाँच त्रिसठी यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेलाको साथी फेरि पनि लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर अनि के गर्नुहुन्छ नि तपाईँ बसी बस आइ अनि आज कुन भाका सुन्न मन लाग्यो सोह्र दुना आठ कसलाई सुनाउनुहुन्छ विशेष गरी हुन्छ रेडियो सुन्दै गर्नु होला है निपाल्मा, निपाल्मा। निपाल्मा, निपाल्मा। बारत बारत को ओ भारतमा जन्मेको भनिरहेछ हो यस्तै उल्ट उल्टो पढेर नि तिम्रो हजुर <Gã entender> Enough खालको भाका तपाईँले सुनिसक्नु भएको छ निकै नै चर्चामा रहेको भाका हो र तपाईँलाई पनि यस्तै लुगधोरी भाकाहरू सुन्न मन लागेको छ भनेदेखि रोजाइमा लुक्द भाकाको यो विषय हो र यो व्यवसायमा तपाईँ फोन गर्न सक्नुहुन्छ हामी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेका भाकाहरू मात्रै यो कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ र आउन चाहनुहुन्छ भनेदेखि शून्य ते छप्पन्न पाँच खुल्ला लागि, र यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार, अनि खाजा खानुभयो बिनाजीलाई कुन भाका सुन्न मन लाग्यो कसलाई सुनाउनु ल धेरै धेरै धन्यवाद छ अहिले भने सुटाउ नमस्कार नमस्कार बसमा सेको मायालुको सारमा मेरो गाउँमा गर्छ घिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन काली मायालुको सहरमा मेरो गाउँमा घर छ गिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिन काली र ओह्राली घरा समाज को दर्पण सुन्न हो विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भाकाको यो वाय सुन्दै हुनुहुन्छ तपाईँ के लोकप्रिय रेडियो रेडियो अर्पन एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु रेडियो अर्पन डट कम डट एनपी लगइन गरेर आउन चाहनुहुन्छ यो समयमा सुन्न मन लागेको छ तपाईँलाई कुनै पनि लुकधोरी भाकाहरू भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छपन्न तिन सय तेत्तिस आज पनि हामीले यो बाटो तपाईँको लागि खुल्ला गरेका छौँ तपाईँलाई जस्तो भाका सुन्न मन लाग्छ जुन भाका सुन्दाखेरि तपाईँलाई निकै नै आनन्द लाग्छ तिनी भाकाहरू तपाईँले रोज्न सक्नुहुनेछ र हामी रोजाइमा लुग भाकाको व्यवसायमा रहेर मात्र तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्ने गर्छौँ र तपाईँलाई थाहा पनि छ रोजाइमा भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको दुईपटक तपाईँको माझमा आउँछौँ मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्को खबर खबर पछि करिब करिब पाँच बजेसम्म तपाईँको माझमार रहन्छौँ आउन चाहनुहुन्छ भनेदेखि फटाफट फोन गर्नुहोला सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो लागि खुल्लै छ बेला तपाईँले रोजाइमा लोक रेडियो अर्पण एक सय सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ फटाफट फड़ फोन गर्नुहोला हामी तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँकै लागि सुनाउनको लागि उपस्थित भएका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला र अलिकति पुराना पुराना, पुराना भाकाहरू तपाई सुन्नुहुन्छ पुराना पुराना लोकगीत सङ्गीत तर्फ चाहिँ तपाईँको झुकाब छ भनेदेखि पुराना भाकाहरू पनि रोज्न सक्नुहुन्छ नयाँ नयाँ भाका जुन अहिलेको नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा आउँछन् ती भाकाहरू सुन्न चाहनुहुन्छ भनेदेखि पनि फोन गर्नुहोला र यति बेलाको साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो दिदी नमस्कार कामले गुरुङ काउलेबाट अनि के गर्नुहुन्छ शर्मिलाजी पनि कतिको सुन्नुहुन्छ धेरै सुन्नुहोस् धेरै माया गर्नुहोस् अनि फोन पनि गर्दै गर्नुहोस् है कुन भाग सुन्न मन लाग्यो आज तपाईँलाई कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजनालाई मात्रै सम्झिनुहोस् अहिले भने सुटाउ माया मा मा मा ै मायालाई सम्झिनु मेरो रहेछ भोलिको भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुक भाकाको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार कहाँ बजेको बोल्दै हुनुहुन्छ हजुर म कोराकबाट अञ्जली चेपाङ बोल्दैछु कोराकबाट अञ्जली चेपाङ हजुर के गर्नुहुन्छ काली न काली न हजूर बोरी को भाई गाम की हर्के बाकी छोरी काली रही छेव कौआ झ पलगेडी कींती मैलाई दिन्छे २-३ रुपैया पीपलगेडी कींती नाखै भरी सिगान हुन्थ्यो नंगे बंगे यिन्थी काईले शरीर छेकिन ना सधैं ना भाका बसेको तपाईँलाई स्वागत गर्न चाहन्छु रोजाइमा लुक भागाको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको रोजाइमा रहेका यिनै भागाहरू तपाईँकै लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तिममा पनि आइसकेका छौँ र भो भने कार्यक्रमबाट पनि छुटिनुपर्छ तपाईँलाई भेट्नको लागि रोजाइमा लग भागेको बसाइदिएर बिहिबार चार बजेपछि पुनः उपस्थित हुने नै छौँ तिनजेलसम्म तपाईँले कार्यक्रम सुनेर बसदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभार प्रकट गर्छु कर र सम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै रुजाइमालक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु सु, हवस् त नमस्कार